यूनिटी एफ 92.2 नाइन्टी टू पॉइंट टू को यूथ कैफे युवा भन्न नाकत हो युवा भन्नु नै साहस हो अनि युवा भन्नु नै आफ्नो राष्ट्र अनि समग्र जगतको विगत वर्तमान र भविष्य हो हाम्रो मुलुक जुन विश्व मानचित्रमा सानो देखिन्छ तर के छैन हामीसँग हामीसँग हिमाल छ हामीसँग पहाड़ छ हामीसँग तराई छ अनि हामीसँग वन जङ्गल र पानी पनि छ सबभन्दा ठुलो कुरा त हामीसँग वीर गोर्खाली भएर बाँच्ने बानी पनि छ नमस्कार रेडियो युनिटी नाइन्टी टू पोइन्ट टू मेगा हर्सको कार्यक्रम युथ क्याफेमा यहाँलाई स्वागत छ म वीरेन्द्र यो युवा विशेष कार्यक्रम होला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 हामीसँग युवाका विविध विषयमा कुराकानी गर्नको लागि स्टुडियोमा उपस्थित हुनुहुन्छ युवाहरूसँग प्रत्यक्ष सरो राख्ने कार्यरत एकजना पुष्प पोखरेल हजुर आउनुहोस् अब थप परिचयको यो कुराकानी हाल खबर के कुरामा व्यस्त हुनुहुन्छ हालखौर एकदम ठिक छ म चाहिँ अहिले एउटा त अफिसियल वर्क नै चलिरहेछ भने चा। अर्को चाहिँ यो आफ्नै परियोजनासँग सम्बन्धित रहेर छाउपडी प्रथा न्यूनीकरणमा युवाको भूमिका के हुनसक्छ भन्ने एउटा लेख चाहिँ लेखिरहेको छु हेरौँ कहिले सक्छु तर अहिले चाहिँ यो अफिस आवरभन्दा बाहिर चाहिँ त्यसमै व्यस्त छु अहिले रेसलेसससँग आबद्ध भएर चाहिँ कुनै एउटा परियोजनामा रहेर काम गरिरहनु भएको छ तपाईँ रेसलेसमा आबद्ध भएर काम गर्न थालेको कति भयो धन्यवाद दिरेन्जी म रेसलेसमा आबद्ध भएको सन् दुई हजार लेभेनको डिसेम्बरबाट हो जुन चाहिँ एउटा भोलिन्टियर पिरियड बाट चाहिँ म स्टार्ट गरेको हो मैले त्यतिखेर म रेस्टलेसमा आइपुग्छु भन्ने सोचेको थिइनँ तर कहीँ गरेर चाहिँ एउटा भोलिन्टियरिजम चाहिँ गर्न सक्छु भन्ने चाहिँ लागिरहेको थियो मेरो एकदम इच्छा थियो संयोगवश काठमाडौँमा पढिरहँदाखेरि मास्टर डिग्री गरिरहँदाखेरि चाहिँ भोलिन्टियर प्रोग्रामको भ्याकेन्सीहरू देख्दाखेरि आफूलाई एप्लाई गर्न मन लाग्यो र आफ्नो स्टडीको पनि लास्ट पिरियडमा इक्जाम सकिए चाहिँ यो भोलिन्टियर पिरियडमा चाहिँ इन्भल्भ हुन पाउने त्यो अवसर देखेर मैले त्यो अवसरलाई चाहिँ गुमाउन चाहिँ र रेसलेसको भोलिन्टियरमा एप्लाई गरेँ र म मा पूर्वको मान्छे सुनसरी जिल्लाको मान्छे सुदूरपश्चिमको टोटी जिल्लाको मुडभरा गाविसमा चाहिँ म भोलिन्टियर गर्न आइपुगेका थिएँ जहाँ चाहिँ म छ महिना बसेको थिएँ त्यसलाई चाहिँ मैले आफ्नो जीवनलाई चाहिँ सहज बनाउने एउटा माध्यम बन्न सक्छ कि त्यो माध्यमलाई चाहिँ एउटा अवसरको रूपमा लिएर अगाडि बढेको थिएँ नभन्दै त्यसलाई मैले अवसरको रूपमा लिन सकेको छु जसले गर्दा आज रेसलेसकै एउटा स्टाफ भएर चाहिँ म काम गरिरहेको छु तपाई चाहिँ एज अ स्वयंसेवकको रूपले चाहिँ यस रेसलेसमा चाहिँ आबद्ध हुनु भएको थियो होइन विगत केही वर्ष अगाडि र अहिले तपाईँले काम गर्दै जाँदाखेरि चाहिँ जा, तपाईँले विभिन्न सेक्टरमा चाहिँ काम गर्नु भएको छ रेसलेसभित्रै रहेर रह। ओभरअलमा यो रेसलेस भनेको संस्था चाहिँ कस्तो खालको संस्था हो रेसलेस डेभलपमेन्ट सन् उन्नाइस सय पचासीमा युकेमा भएको अर्गनाइजेसन हो जुन चाहिँ स्टुडेन्ट वर्ल्ड वाइड भनेर पहिलो फेजमा यो नामबाट परिचित भएको थियो जुन चाहिँ सन् दुई मा नौमा आएपछि चाहिँ रेस्टलेस डेभलोपमेन्ट भएको छ एज अ रेस्टलेस कहिले रेस्ट, रेस्ट, रेस्ट नगर्ने आराम नगर्ने जबसम्म युवाको इस्यूहरूलाई समाधान गर्दैनौ तबसम्म हामी रेस्ट लिने पनि एकदम कहिले पनि नथाप्ने जबसम्म युवाको इस्यूलाई समाधान गर्दैनौ त्यही भएर यसको नामै रेसलेस छ यो चाहिँ एउटा युथ लिड डेभलपमेन्ट एजेन्सी हो यसको चाहिँ मुख्य रूपमा चाहिँ तीनवटा पाटोमा चाहिँ यसले काम गर्दछ एउटा चाहिँ सिभिल पार्टिसिपेसन जसमा चाहिँ युथ पिपलहरूको चाहिँ पार्टिसिपेसन कसरी गराउन सकिन्छ युथहरूको चाहिँ एक्टिभ पार्टिसिपेसनको लागि चाहिँ सिभिल पार्टिसिपेसनको रूपमा चाहिँ काम गर्छ अर्को भनेको लाइभलीहुड र इम्पावरमेंट को काम करदर्क सैक्सुअल रिपोर्टिव हेल्थ राइट में काम करद तीनवटा इश्यू में बसर चाहे रेसलेस डेवलपमेंटले काम कर समग्र युवा जो प्रत्यक्ष सरोकार रखने संस्था हो एकदम युवा नुटु हो युवा न्यथल हो आ, युवा नहभागिता हो भुवाला रेसलेसली छोड़ने सकते जहां जुवाला समेत नहीं रह भोलेन्टियरिजमबाट चाहिँ युवाहरूको सहभागिता चाहिँ अत्याधिक गर्दछ यसले जुन तपाईँले भन्नुभयो अब यो भोलिन्ट्ररिजमको कुरा गर्नुभएको छ यदि कुनै युवाले चाहिँ प्रत्यक्ष रूपमा चाहिँ रेसलेसससँग आबद्ध हुन चाहेमा अथवा त्यहाँ चाहिँ एउटा कुनै किसिमको भोलिन्ट्रिजमको प्रक्रियालाई अगाडि बढ़ाउन चाहेमा त्यसको प्रोसेस चाहिँ के हुन्छ त रेसलेस डेभलपमेन्टमा चाहिँ अहिले कुरा गर्ने हो भने चाहिँ अहिले चाहिँ यो इन्टरनेसनल सिटिजन सर्भिसेस भन्ने एउटा प्रोग्राम छ त्यो प्रोग्राममा चाहिँ वर्षको झन्डै पचासजना युवाहरूलाई चाहिँ भोलिन्टियर गर्न चाहिँ रेसलेस डेभलपमेन्ट चाहिँ भ्याकेन्सी एनाउन्स गर्दछ भोलियरको लागि त्यसमा चाहिँ आबद्धताको लागि चाहिँ एप्लाई गर्नुपर्ने हुन्छ यो चाहिँ एप्लाई गरिसके चाहिँ तपाईँको इन्ट्रेस्ट अब इन्ट्रेस्ट हेरेर चाहिँ सेलेक्सन प्रक्रियाहरू हुन्छ त्यो सेलेक्सन प्रक्रियामा चाहिँ तपाईँको इन्ट्रेस्ट र इन्ट्रेस्टलाई नै सबैभन्दा महत्वपूर्ण राखेर चाहिँ तपाईँको इङ्गेज चाहिँ त्यहाँ हुनसक्छ इन्ट्रेस्ट देखाउनु भयो भने इन्ट्रेस्टलाई चाहिँ सक्सेस गराउने खालको कमिटमेन्टहरू चाहिँ इन्टरभ्यूहरूमा चाहिँ सेयर गर्नुभयो भने चाहिँ युवाहरूले चाहिँ सेलेक्सन भएर जान सक्नुहुन्छ यो रेसलेसमा भोलिन्टियरिजम चाहिँ कस्तो छ भने युथहरूको चाहिँ अहिलेको अवस्था चाहिँ एउटा स्टडी गरिरहेको अवस्था हुन्छ र स्किल चाहिँ नभएको अवस्था हुन्छ स्किल भए पनि त्यो स्किल चाहिँ कहाँ प्रयोग गर्ने भन्ने खालको कुरा हुन्छ साँच्चै कुरा गर्ने हो भने जागिरकै सिलसिलामा कुरा गर्ने हो भने चाहिँ यो चाहिँ कस्तो हुन्छ भने लै एक्सपिरियन्स भएको मान्छेलाई भन्ने हुन्छ स बनाउने एउटा मुख्य आधार चाहिँ यो भोलिन्टियरिजममा चाहिँ कस्तो छ भने तपाईँले एप्लाई गरिसके पछाडि इन्टरनेसनल भोलिन्टियरहरू नेसनल भलिन्टियर र कम्युनिटी भलिन्टियर तिनजनाको चाहिँ इङ्गेज गराउँछ त्यहाँ त्यो इङ्गेज गराउनेको कारण भनेको चाहिँ इन्टरनेसनल भोलिन्टियरहरूको चाहिँ इन्टरनेसनल युथहरूको भिजन कस्तो छ सोच कस्तो छ उनीहरूको काम गर्ने स्किल कस्तो छ त्यो स्किलको चाहिँ ट्रान्सफर्मेसन चाहिँ हाम्रो युथहरूमा नेपाली युथहरूमा गराउनको लागि चाहिँ यो भोलिन्टियरिजम चाहिँ एकदम राम्रो छ त्यसले गर्दाखेरि इन्टरनेसनलको जुन क्यापासिटी हुन्छ त्यो क्यापासिटी टोटलमा क्याप्चर गर्न नसके पनि फिफ्टी मात्रै क्यापासिटी क्याप्चर गर्दछन् हाम्रो युथहरूले भोलिन्टियर युथहरूले जसले गर्दा चाहिँ उनीहरूले आफ्नै एजुकेसनको अनि इम्प्लोयमेन्टको आफ्नो डिसिजनको डिसिजन गर्ने लेभलहरूको चाहिँ कुराहरूको चाहिँ आफैले आफ्नो म्यानेज गर्न सक्ने अवस्थामा चाहिँ उनीहरू पुग्दछन् जसले गर्दाखेरि चाहिँ एउटा युथहरूमा चाहिँ फर्स्ट्रेसनहरू आइरहेको अवस्था हुन्छ काम गर्न नपाएको अवस्था हुन्छ स्किल नभएको अवस्था हुन्छ एकातिर यसले स्किल पनि दियो आफ्नो क्षमतालाई बढायो अर्को भनेको चाहिँ एक्सपिरियन्स पनि दियो जसले गर्दाखेरि चाहिँ नेक्स्ट स्टेपमा के गर्न सक्छु भन्ने खालको कुराको भिजन पनि तयार गर्न सिकाउँछ र काम गर्नको लागि एक्सपिरियन्स लेटर पनि दिन्छ करियरको लागि फर्दर करियरको लागि चाहिँ रेसलेसको भोलिन्टियरिजम चाहिँ एकदम राम्रो छ यो चाहिँ युवाहरूले एकचोटि भोलिन्टियर गर्न गयौं भने चाहिँ आफ्नो स्किललाई इन्ह्यान्स गर्दै एक्सपिरियन्सलाई पनि क्याच गर्न सक्छौ र त्यसमै टकेर चाहिँ फर्दर जुन आफ्नो लाइफ हुन्छ त्यस लाइफलाई चाहिँ मेन्टेन गरेर अगाडि बढाउँदै लिएर जान चाहिँ सक्छौ त्यो चाहिँ अवसर को रूपमा भोलिन्टियरहरूमा लिएर जान सक्दछ तपाईँको विचारमा वास्तवमा युवा भनेर चाहिँ के हो यसलाई चाहिँ तपाईँ आफू चाहिँ कसरी परिभाषित गर्नुहुन्छ युवाको परिभाषा भन्ने हो भने अठारदेखि पच्चिस वर्षको एउटा उमेर समूह हो यो तर युवा भनेको म चाहिँ एउटा सोच हो भन्छु उमेरको हदमा हेर्ने हो भने सामान्यत त्यसलाई लिन सकिन्छ भने तर उमेर भन्दा पनि युवा भनेको चाहिँ एउटा सोच हो एउटा बालकमा पनि त्यो युवाको सोच हुनसक्छ वृद्धमा वा एडल्टमा पनि युवाको सोच हुनसक्छ युवा भन्ने शब्दले चाहिँ यस्तो खालको बनाउँछ भिजुअलाइजेसन गर्दछ युवा भन्ने बित्तिकै भने एउटा सक्रियता गर्ने एउटा उमेर एउटा सक्रियता सोच एउटा पोजिटिभ माइन्ड भएको व्यक्ति को हो त के हो त भन्दाखेरि युवा हो जो जुनसुकै अवस्थामा जहाँ पनि जे गर्न पनि फिट हुन्छ त्यो को हो त युवा त्यो सोच के हो त युवा सोच हो त्यही भएर युवाको परिभाषामा चाहिँ उमेरलाई हेर्ने हो भने अठारदेखि पच्चिस वर्षसम्मको लागि लिन सकिन्छ भने सोचलाई हेर्ने हो भने चाहिँ छुट्टै छ जुन मैले अघि भने र अझ नेपालको विषयमा चाहिँ उमेरलाई हेर्ने हो भने चाहिँ सोह्रदेखि चालिस वर्षको उमेर लाई चाहिँ युवा भन्न सकिन्छ युवा भनेको अवस्था छ यसलाई चाहिँ दुईटा पाटोमा चाहिँ युवालाई चाहिँ हेरेको छ नेपालको सन्दर्भमा हेर्ने हो भने एउटा सोह्र वर्षदेखि चौबिस वर्षसम्मको जुन चाहिँ अध्ययनशील युवा भन्छ अध्ययन गर्ने समय भन्छ र अर्को भनेको चाहिँ पच्चिसदेखि चालिस वर्षको जुन चाहिँ क्रियाशील उमेर हो यो बेलामा चाहिँ आफ्नो अध्ययन सकेर आफ्नो केरियरको लागि म के गर्न सक्दछु भनेर सक्रिय रूपमा चाहिँ आफ्नो जीवनलाई स्थापित गर्न चाहिँ लागिपर्ने समय चाहिँ एउटा पच्चिसदेखि चालिस वर्षको उमेरसम्म हो जसलाई चाहिँ नेपाल सरकारले पनि सोह्रदेखि चालिस वर्षसम्मको समूहलाई चाहिँ युवा हो भनेर नेपाल सरकारले परिभाषित गरेको हामी पाउँदछौ नेपालमा अहिले जुन यो वर्तमान अवस्था छ चा। यसमा चाहिँ युवाहरूको अवस्था चाहिँ कस्तो पाउनु भएको छ तपाईँले युवाहरूको जनसंख्यक दृष्टिकोणले हेर्ने हो भने सन् दुई हजार एघारको जनसंख्या युथ फिगरलाई हेर्ने हो भने चाहिँ झण्डै चालिस जनसङ्ख्या चाहिँ यो सोह्रदेखि चालिस वर्षसम्मको उमेर समूहको छ भने यो भनेको चाहिँ एकदम धेरै हो नेपालको जनसङ्ख्यालाई जिरोदेखि सोह्र वर्ष र चालिसदेखि माथिपट्टिको उमेरलाई नै हेर्ने हो भने यो तीनवटा समूहलाई नै छुट्याउने हो भने यो चालिस पर्सेन्ट जनसङ्ख्या अत्याधिक जनसङ्ख्या हो नेपालको सन्दर्भमा यस्तो छ भने अहिले विश्वको परिवेश हेर्ने हो भने एउटा युथ चाहिँ पिक युथ भएको अवस्था छ पिक युथ जोडिरहेको छु मैले पिक भनेको चाहिँ कस्तो हो भने सन् उन्नाइस सय हालसम्मको जनसंख्या हेर्ने हो भने चाहिँ उन्नाइस सय अहिलेसम्मको जनसंख्याको ग्रोथ रेट हेर्ने हो भने चाहिँ एक सय बाह्रदेखि एक हाराहारीमा चाहिँ यसको जनसंख्या वृद्धि भएको छ युथको जनसंख्या वृद्धि भएको छ भने अबको यो भन्दा पछाडिको जनसंख्या पनि फेरि हेर्ने हो वर्ष पछाडिको जनसंख्या हेर्ने हो भने चाहिँ यसको ग्रोथ रेट फेरी जम्मा चौधदेखि सोह्र प्रतिशत मात्रै हुने आकलन देखाएको छ जुन प्रोजेक्ट हुन्छ त्यसमा चाहिँ यस्तो अवस्था छ जसले गर्दा हामी अहिले यस्तो सिनारीमा छौँ जुन चाहिँ न हिजो थियो न भोलि हुनेछ एउटा पिक युथ एउटा युथको भोल्युम भएको अवस्था ठूलो भोल्युम भएको अवस्था यो चाहिँ इन्टरनेसनल्ली नै भएको छ यो चाहिँ ग्लोबलाइजेसनमा यस्तो खालको अवस्था छ एसिया महादेशलाई मात्रै हेर्ने हो भने सन् उन्नाइस सय पचासमा दुई सय त्रिसठी मिलियन पीपुल थियो भने सन् दुई हजारसम्म आउँदाखेरि छ सय सत्तरी मिलियन युथ पिपुल भएको छ भने सन् दुई हजार पुग्दाखेरि चाहिँ जम्मा जम्मी छ मिलियन युथ मात्रै हुनेछ भने युथको जनसंख्या जसरी बढेर गएको छ अहिलेको पिरियडमा सन् दुई हजार पचाससम्म पुग्दाखेरि घटेर नै जाने त्यही भएर अहिलेको हामी यो अवस्थामा हामी एउटा युथ भएको अवस्थामा चाहिँ युथले चाहिँ यो जुन समय छ यो समयमा चाहिँ युथले जुनसुकै काम पनि गर्न सक्छ जे पनि गर्न सक्छ किनभने बिजनेस गर्न सक्ने युथ पोलिटिकल गर्न सक्ने युथ त्यसै गरी भोलियरिज गर्ने युथ अझ पत्रिका तपाईँलाई पनि जोडौँ पत्रकारिता गर्न सक्ने पनि युथ <laughs> मैले जोड्न खोजेको चाहिँ युथ ले चाहिँ यो बेलामा चाहिँ एकदम सक्रियताका साथ लाग्ने हो भने न कि नेपाल मात्रै होइन विश्व नै एउटा परिवर्तन गर्न सक्ने अवस्था चाहिँ छ किनभने युथ त्यस्तो शक्ति हो जसले तुरुन्तै परिवर्तनको लागि सक्रिय भूमिका खेल्न सक्छ र यो मान्यता पनि हो र यो सत्य पनि हो कि यो सम्भव पनि छ किनभने युथको यो भोल्युमले परिवर्तनलाई नकार्न सक्दैन परिवर्तनलाई रोक्न सक्दैन त्यही भएर यो जुन युथ छ पिक युथको जुन भोल्युम छ चा, त्यसले चाहिँ समाज परिवर्तन विकास परिवर्तन अझ अग्रगामी परिवर्तन गर्न चाहिँ सक्षम पक्का हुन्छ त्यो चाहिँ युथले युथकै क्यापेसिटी बढाउन र युथले समाज परिवर्तन गर्न चाहिँ अग्रगामी भूमिका खेल्न चाहिँ पक्कै पनि सक्छ त्यही भएर यो पिक युथको समय छ यसको सबैजना भएर सदुपयोग गरौँ सबैजना सक्रिय भएर गरौँ एउटा युथबाट चाहिँ अर्को युथको सहभागिताको लागि क्षमता अभिवृद्धिको लागि काम गरौँ सहयोग गरौँ भन्न चाहिँ म चाहन्छु पिक युथको जुन समय छ होइन यसमा चाहिँ अब तपाईले भने जस्तै धेरै कुराहरू छ तर अब स्वयं तपाई युवा हुनुहुन्छ होइन र युवाकै क्षेत्रमा पनि काम गरिरहनु भएको छ भनेपछि अहिलेसम्म तपाईले चाहिँ के कस्ता खालका युवाहरू चाहिँ देख्नु भएको छ त आफ्नो नजरमा धन्यवाद म पनि युवै हो म युवैसँग काम गरिरहेछु युवासँग काम गरिरहँदाखेरि चाहिँ युवाहरूमा दुई किसिमको युवा पहिलो युवा जो सानो अवसरबाट पनि सीडी चढ्दै त्यसलाई चाहिँ अवसरको रूपमा लिएर आफ्नो जीवन चाहिँ सहज बनाउने माध्यमको रूपमा लिएर अगाडि बढ्ने युवाहरू जो सधैँभरि सक्रिय जीवन चाहिँ निर्वाह गरिरहेका हुन्छन् अर्को भनेको चाहिँ निष्क्रिय युवाहरू सानो अवसरहरू पायो भने त्यो अवसरले के गर्न सक्छ भनेर मात्रै सोच्ने अवसर के हो चिन्न नसक्ने अरूले देला र अरूले गर्देला भन्ने पर्खिने युवाहरू यो किसिमका युवाहरूमा चाहिँ नैराश्यताहरू चाहिँ पैदा भइरहेको छ हामी युवाको कुरा गर्छौँ चा। युवामा चाहिँ नैरस्यता छ समस्या छ युवाहरूले नै चाहिँ विभिन्न समस्याहरू ल्याइरहेको छ भन्ने खालको कुरा गरिरहेछौँ हो यो दोस्रो किसिमको युवाहरूमा चाहिँ यो खालको समस्या चाहिँ छ र हामीले फोकस गर्नुपर्ने ठाउँ पनि यिनै युवाहरू छौँ जो सक्रिय युवाहरू छौँ जो दोस्रो खालको युवाहरूलाई सपोर्ट गर्नुपर्ने आवश्यक छ उनीहरूलाई चाहिँ हामीले सहयोग गरेर जानुपर्नेछ किनभने उनीहरू ट्रयाकदेखि बाहिर बढी छन् के गर्ने पनि थाहा छैन अवसर आएको छ अवसरको रूपमा लिँदैनन् अब, अब, अब सम्झाएर अगाडि बढ्नुपर्नेछ हो यस्तो युवाहरूलाई हामीले सम्झाउँदै एक एक गरेर सम्झायौँ एकैचोटि सम्झाउन खोज्यौँ भने पनि छैन किनभने एकै मासमा -एक ल्याएर ठुलो मास बनाउँदाखेरि हामीलाई समय लाग्छ तर एउटा युवाको एकचोटि एउटा युवाको एक, एक दिनमा वा एक महिनामा एउटा युवाले अर्को युवालाई परिवर्तन गर्ने हो पक्कै पनि त्यो युवाले भोलि अर्को दुई युवालाई परिवर्तन गर्न सम्भव बनाउँछ उसले सोध्छ त्यही भएर युवामा चाहिँ मैले भेटेको चाहिँ दुई किसिमको युवाहरू छन् एउटा जो आफै सक्रिय भएर सक्रिय लाइफ चलाइरहने र अर्को भनेको चाहिँ अरूको मुख ताकेर बस्ने जो निष्क्रिय लाइफ चलाइरहेका छन् जुन प्रकारले तपाईँले भन्नुभयो निष्क्रिय रहेका जुन युवाहरू छन् यदि उनीहरूले चाहिँ आफूमा स्वयं आफैले चाहिँ परिवर्तन ल्याउन चाहेमा चाहिँ के गर्नु सम्भव पहिलो त सोच्नु पर्यो सम्भव छ पोजिटिभ माइन्ड यदि हामी पोजिटिभ भयौँ भने पोजिटिभ हुन सक्छौ पहिलो त उहाँहरूलाई पोजिटिभ बनाउनु पर्यो वा तपाई यदि निष्क्रिय छौ भन्ने त्यस्तो लागिरहेको छ भने तपाईँ आफैले म पोजिटिभ बन्नु पर्यो पोजिटिभ बन्नलाई सहज छैन गाह्रो छ त्यसको लागि चाहिँ सामान्यमा चाहिँ पहिलो तपाईँ हाँस्न सिक्नुहोस् मजाले हाँस्नुहोस् तपाईँको जब हाँस्नुहुन्छ मनमा केही कुरा रहेन अर्को तपाई योगा गर्नुहोस् ध्यान केन्द्रित हुन्छ दोस्रो तेस्रो तपाईँले सम्बन्ध विस्थापित गर्नुहोस् त्यस्तो व्यक्तिहरूसँग जसले तपाईँको जीवन सुधार्न सक्छ त्यो नामहरू लिस्टहरू तयार पार्नुहोस् अर्को भनेको तपाईँले जुन दैनिक गतिविधिहरू गर्दै हुनुहुन्छ त्यो गतिविधि तपाईँको फलदायी कति छ भन्ने कुराको लिस्ट बनाउनुहोस् यो काम गर्दा मलाई कति राम्रो भइरहेछ यो काम गर्दा मलाई कति नराम्रो छ लिस्टिङ गर्नुहोस् तपाईँ आफै सक्नुहुन्छ अर्को भनेको तपाईँको भिजन तयार गर्नुहोस् तपाई के भन्न चाहनुहुन्छ भिजन छैन भने तपाई तपाईँ के गर्न सक्छु भन्ने खालको कुरा लेख्नुहोस् न तयार गर्नुहोस् म अघि भनिरहेको छु सूची तयार गर्नुहोस् म के के काम गर्न सक्छु भनेर खोज्नुहोस् म पोजिटिभ के के काम गर्न सक्छु म नेगेटिभ के के काम गर्न सक्छु मैले पोजिटिभ के के काम गरेँ भने मलाई फाइदा हुन्छ नेगेटिभ के के काम गरेँ भने मलाई फाइदा र बेफाइदा हुन्छ पोजिटिभ काम गर्दाखेरि पोजिटिभ फाइदा मात्रै छैन बेफाइदा हुँदैन तर नेगेटिभ काम गर्दाखेरिको बेफाइदा पनि हुन्छ फाइदा पनि हुन्छ हो त्यो नेगेटिभ गर्दाखेरिका बेफाइदाहरू चाहिँ धेरै आउँछन् पक्का तपाईँले नै निकाल्नुहुन्छ त्यसै साथ युवा सर्कलहरूको युवा सर्कलहरू छदै छँदैछ त्यो युवा सर्कलहरूलाई नेगेटिभ कामहरू भइरहेको छ नेगेटिभ कुराहरू भइरहेको छ भने त्यसलाई पोजिटिभ कुराहरू कसरी ल्याउन सक्छु भन्ने खालको सोच्नु लिस्ट तयार गर्नुहोस् तपाईँले जब लिस्ट तयार गर्नुहुन्छ तपाईँको दुइटा पाठो तयार हुन्छ एउटा मेमोरीमा लिस्ट तयार हुन्छ अर्को तपाईँको कपीमा एउटा स्केजलमा बाँध्नु पर्यो एकदम एकदम स्कुलमा बाँध्न सक्यौं भने पक्कै पनि त्यो निष्क्रियता जुन हुन्छ त्यो निष्क्रियता लाइफलाई सक्रियता लाइफमा ढाल्न सक्छ र तपाईलाई सहयोग गर्ने जो व्यक्तिहरू छ सहयोग गर्ने नभए पनि तपाईँले देखेका परिवर्तन गर्न सक्ने वा परिवर्तन गरेका ती युवाहरू छन् उनीहरूसँगको सम्बन्ध स्थापित गर्नुहोस् कसरी उनीहरूको जीवन परिवर्तन भएको छ अहिले देखिरहनु भएको छ जसको युवाहरूको जीवन परिवर्तन भएको छ उनीहरूको तल्लो तहमा उनीहरूले गरेको मेहनत कति छ भन्ने कुराको पनि खोजी गर्नु जसले तपाईँलाई तपाईँको निष्क्रिय लाइफलाई सक्रिय बनाउनलाई सहज बनाउँछ विगत लामो समयदेखि युवाहरूसँग चाहिँ प्रत्यक्ष सरोकार राखेर काम गराउनु भएको छ तपाईँ युवाहरूसँग काम गर्ने क्रममा कतिको सहज र कतिको अप्ठ्यारो हुने गर्छ युवासँग काम गरेको एउटा लामै अनुभव भन्छु म पनि यसो भनिरहेरि युवासँग काम गर्न चाहिँ एकदम सहज हुन्छ किनभने युवाको काम गर्नलाई सक्रिय भन्ने भूमिका हो क्या युवा शब्द सक्रियता हो क्या अनि यो सक्रियता यस्तो हुन्छ जहाँ जुनसुकै बेला काम परोस् तुरुन्तै रेडी हुने अवस्था हुन्छ युवामा त्यो अन्य समुदाय अन्य उमेर समूहमा हुँदैन त्यही भएर काम गर्ने कुराहरूमा चाहिँ यो सक्रियता लाइफले गर्दाखेरि चाहिँ युवासँग काम गर्न एकदम सहज हुन्छ यति भन्दा भन्दै तर कहिलेकाहीँ यो युवाहरूमा चाहिँ अचानक त्यो दुविधाहरू आउने अनि कहिलेकाहीँ चाहिँ कामको प्रायोरिटी भन्दा पनि अन्य साथी सर्कलहरूको प्रायोरिटीहरूलाई अलिक बढी मान्यता दिँदाखेरि समय दिँदाखेरि चाहिँ कहिलेकाहीँ युवासँग काम गर्दाखेरि अलिक गाह्रो पिरियडहरू आउँछ युवाहरूसँग काम गर्न त एकदमै सहज हुन्छ भनेर भन्नुभयो तपाईँले तर ती सहज हुने युवाहरूका समस्या पनि त होला नि ती समस्याहरू के के पाउनु भएको छ त मैले भेटेको मेरो अध्ययन अनुसार चाहिँ युवाहरूको समस्या भन्यो भने चाहिँ एउटा त बेरोजगारी अर्को लागू पदार्थको सेवन वा दुर्वेशन भनौँ त्यसै गरी अर्को भनेको चाहिँ यो अरूको देखासेखी गर्नलाई अत्याधिक अग्रसर हुने त्यसै असुरक्षित यौन सम्पर्क र अनिच्छित गर्ण त्यसै गरी वैदेशिक रोजगारमा जाने जुन ट्रेन छ त्यो पनि एउटा समस्याकै रूपमा मैले देखेको छु र अर्को भनेको चाहिँ एकदम समस्या भनेको चाहिँ उनीहरू एकदम छिटो निराशा हुनेपन निराशा भइरहने जुन छ यो पनि एउटा समस्याकै रूपमा मैले राखेको छु अब तपाईँले भने जस्तै अब यावत समस्याहरू युवाका समस्या त छन् तर यी समस्याहरूलाई समाधान गर्नको निमित्त चाहिँ के गर्नु पर्ला तपाईँको विचारमा मेरो विचारमा मैले जोड्ने हो भने बेरोजगारी समस्याको हल गर्नको लागि चाहिँ एउटा नेपाल सरकारले ल्याएको जुन युवा नीति छ मैले थोरै युवा नीतिलाई पनि जोड़े, यसले एकदम राम्रो प्रगति गर्न सक्छ बेरोजगारीलाई हटाउने भनेर त्यहाँको जुन प्रायोरिटीजीहरू छ त्यो छ तर त्यता नजोडिकन हामी आफै युवा भएको कारणले आफ्नै बेरोजगारी समस्या आफै हल गर्नको लागि चाहिँ एक युवाले अर्को युवालाई सपोर्ट गर्दै जाने र अर्को भनेको चाहिँ युवा आफैले ठूल्ठूला सोच र सपना देख्ने भन्दा पनि आफूसँग कुन क्षमता छ कुन स्किल छ र मसँगको सम्भावना के छ भनेर खोजी गरेर स्थानीय तहबाट आफ्नो घरबाट रोजगारीको सृजना स्टार्ट गर्ने हो भने आज सानो भएको छ भने भोलि वा दुई वर्ष पछाडि एउटा ठूलो रोजगारको सृजनाको अवसरहरू चाहिँ हुन्छ एउटा त्यो गर्न सकिन्छ अर्को भनेको चाहिँ लागू पदार्थको मुक्त हुनको लागि चाहिँ जा? एउटा चाहिँ आमा बुवाले नै सक्रिय रूपमा आफ्नो छोराहरू चाहिँ के गरिरहेको छ भनेर उनीहरूलाई सम्झाउनु पर्नेछ भने अर्को भनेको चाहिँ लागू दुर्व्यसनबाट चाहिँ मेरो आफ्नै युवाहरूले चाहिँ मेरो आफ्नै जीवनमा चाहिँ के खालको समस्याहरू ल्याउन सक्छ भोलि मेरो जीवन कहाँसम्म पुग्छ भन्ने खालको जुन नेगेटिभ इम्प्याक्टहरू पर्ने कुराहरू हुन्छन् त्यो नेगेटिभ इम्प्याक्टबाट चाहिँ पोजिटिभ इम्प्याक्टमा ल्याउन चाहिँ विभिन्न क्रियाकलापहरू गर्यौं युवाको इङ्गेजमेन्ट जस्तो खेलकुदहरूमा मनोरञ्जनहरूमा त्यसै गरी विभिन्न सक्रिय क्रियाकलापहरूमा चाहिँ उनीहरूको एक्टिभ गराउन सक्यौं भने चाहिँ लागू पदार्थ दुर्व्यसनीहरू मुक्त गर्न सक्छौं त्यसै गरी जुन अखड़ाहरू हुन्छ विशेष गरी उनीहरूको जुन क्षेत्र हुन्छ लागू पदार्थ दुर्व्यसनी गर्ने एरियाहरू हुन्छ त्यो एरियाहरूमा निगरानी गर्न सक्यौं भने चाहिँ त्यहाँबाट पनि मुक्त गराउन सकिन्छ अर्को भनेको चाहिँ नेपालमै उद्योग धन्दाहरू चल्यो यहीँको पर्यटनहरू कृषि उद्योगहरूलाई प्राथमिकता राखेर पर्यटनहरूको लागि प्राथमिकता राखेर उद्योगहरूको स्थापना भयो भने चाहिँ यसले चाहिँ रोजगारीहरूको सृजना गर्न सक्यौँ भने यो चाहिँ नेपाल सरकारको के अवस्था आउँछ यसरी यो अवस्था आयो भने चाहिँ वैदेशिक रोजगारमा जुन गएका युवाहरू छन् त्यो युवाहरूलाई पनि रोक्न सकिन्छ जस्तो लाग्छ त्यसै गरी यौन सम्पर्क र गर्भधारणका कुराहरू छ हामीले यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषयमा हरेक युवालाई जानकारी दिन सक्यौँ भने त्यसमा त्यो अधिकारभित्र रहेर गर्न पाउने नपाउने बच्चा पाउने नपाउने कहिले पाउने कसरी पाउने कतिवटा पाउने भन्ने अधिकार कोसँग छ कसरी छ भनेर एकातिर थाहा हुन्छ भने अर्कोतिर अनिचित गर्भधारणका लागि परिवार नियोजनका जुन साधनहरू छ त्यो साधनहरू चाहिँ प्रयोग गरेर चाहिँ अनिच्छित गर्भ चाहिँ रोक्न सकिन्छ जसले गर्दाखेरि चाहिँ एकातिर उनीहरूको पढ़ाईलाई निरन्तरता युवाहरूको पढाइलाई निरन्तरता गर्न सकिन्छ अर्कोतिर भनेको चाहिँ जुन समाजमा नेपाली कल्चरमा चाहिँ विवाहित हुनुभन्दा अगाडि नै गर्भ धारण गर्यो भने जुन संस्कारमा हेरिने चलन छ उसको जीवनमा जुन इम्प्याक्ट पर्छ त्योबाट रोक्न सक्छ र रा आफ्नो राम्रो जीवन चाहिँ यापन गर्न सक्छ त्यही भएर यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई पनि हामीले जोडेर लिएर जान सक्यौँ भने चाहिँ एकदम राम्रो चा। हुन्छ र रा, जुन निराशापन छ हामी सधैँभरि नेगेटिभ कुराहरू मात्रै गरिरहेको त्यो नेगेटिभ कुराभन्दा पनि पोजिटिभ कुराहरू हरेक कुराहरू पोजिटिभ कुरा पोजिटिभ कुरा सम्भावनाका कुराहरू गरिरह्यौँ भने किनभने सम्भावनाले अर्को सम्भावना ल्याउँदछ निराशाको कुरा गर्यो भने निराशाले निराशा नै जन्माउँछ आशाले आशा जन्माउँदै जान्छ त्यही भएर हरेक युवाहरूले आशा, हरे आशा गर्नु पर्यो मेरो भोलिको लाइफ यस्तो पक्का बन्छ भनेर आशा भनेर अगाडि गऱ्यो भने यो निराशा बन् जुन निराशा बन्छ निराशा पक्कै पनि हट्छ तर त्यसको लागि पहद कदमी पनि चालिरहनु पर्यो र आशा पनि राखिरहनु पर्यो कार्यक्रम पनि जोड्दै जानु पर्यो आफ्नो सक्रियता पनि बढ़ाउँदै जानु पर्यो आशा पनि जगाउदै गयौं भने त्यो जगाएको आशाले तपाईँको सक्रियता लाइफलाई सक्रिय बनाउँछ र निराशा पनि लाग्नु स्वदेशमै रहेका अवसरहरूलाई उपयोग गर्न छोडेर अहिलेका युवाहरूको विशेष गरेर वैदेशिक गन्तव्य नै पहिलो रोजाई हुने गरेको छ आखिर किन युवाहरू चाहिँ आफ्नो स्वदेशमा बस्न चाहँदैन तपाईँको विचारमा यसलाई अहिले भर्खर यो युथ परिषद जुन नेपालमा गठन भएको छ त्यसका उपाध्यक्ष माधव ढुङ्गेलले भन्नुभएको एउटा कोटेशन याद आयो मलाई गुणस्तरीय जीवनयापनको लालसामा युवाहरू विदेशी छन् उहाँले भने जस्तै साँच्चै नै गुणस्तरीय जीवनयापनको लालसामा चाहिँ युवाहरू विदेशी रहेछ एउटा आकँडाले के देखाउँछ भने यो भर्खरको आयलले गरेको एउटा सर्वेक्षणले चाहिँ के देखाइरहेको छ भने नेपालमा उन्नाइस पोइन्ट दुई प्रतिशत चाहिँ पूर्ण बेरोजगार दर छ भन्छ चा। र अठाइस पोइन्ट तीन प्रतिशत चाहिँ अर्ध बेरोजगार दर छ नेपालमा भने यस्तो ठूलो समस्या छ बेरोजगारको समस्या छ यो बेरोजगारको समस्याको कारणले पनि वैदेशिक रोजगारमा जान सक्रियता बनाएको हुनसक्छ र रह नेपालमै रहेका जुन सम्भावनाहरू छ यो सम्भावनाहरूले हामीले नदेखेर हामी बाहिर गएका छौं नेपालमा हेर्ने हो भने झण्डै चौध हजार जनसंख्या चाहिँ विदेशमा वैदेशिक रोजगारको लागि गएको छ त्यसमा चौहत्तर प्रतिशत यो साँच्चै नै दुखदाय छ चौहत्तर प्रतिशत यो जनसंख्या वैदेशिक रोजगारमा गएको जनसंख्या अध्यक्ष छ जुन कुनै सिप नै छैन त्यसमा चार प्रतिशत युवाहरू युरोपमा गएको छ बाँकी सबै अन्य मुलुकहरू खाड़ी मुलुकहरूमा रहेको छ भने अघि माधव ढुङ्गेले भने जस्तै गुणस्तरीय जीवनयापनको लालसामा उनीहरू वैदेशिक रोजगारमा गएका छन् तर उनीहरूकै उही आफ्नै जीवन गुणस्तरीय हुन सकेको छैन जसले नेपालमा रहेको उनीहरूको परिवारको जीवन गुणस्तर कसरी बनाउन सक्छ को छ त्यसैले हामी युवा भएर जोडिएर हेर्नै पर्ने अवस्था चाहिँ यहाँनिर छ अस्ति भर्खरको समाचार सुन्यो भने भारतका पन्ध्र हजार नागरिकहरूले खाना नपाएर ना वैदेशिक रोजगारमा भोक भोगै परिरहेको अवस्था छ त्यस्तै अवस्था नेपालको पनि छ के त्यही रोजगारको लागि विदेश जाने हो त भोग भइ लागि होइन म चाहिँ भन्छु अब हाम्रै नेपालका जुन सम्भावनाहरू छन् यो सम्भावनाहरूलाई टेकेर चाहिँ नेपालमै बसेर जुन यो युथ पिक युथको जुन अवस्था छ हाम्रो नेपालमा पनि पिक युथको अवस्था छ यो युथले चाहिँ नेपाल बनाउन चाहिँ अगाडि बढ्नुपर्नेछ जसले चाहिँ आजका हामी युवाहरूले सक्रिय भएर अगाडि बढ्यौँ भने भोलिको युवाहरूको लागि यो एकदम नेपाल चाहिँ कर्मथलो भन्दैछ सक्रिय थलो भन्नेछ अहिले जसरी नेपालका युवाहरू बाहिर गइरहेछन् बाहिर देशका युवाहरू रोजगारीको लागि नेपाल आउनेछन् त्यसको लागि हामी युवाहरूले काँधमा काँध जोडेर चाहिँ हिँड्नु पर्नेछ तपाईँले भनेको जस्तै अब थुप्रै युवाहरू शिविना नै विदेश गएर चाहिँ उनीहरू विदेशमै बसेर काम गरेर तर अब जुन नेपालमै बसेर यानि कि स्वदेशमै बसेर काम गर्न चाहने युवाहरू छन् नि उनीहरूलाई चाहिँ के कस्तो खालको अवसरहरू तपाईँले देख्नु भएको छ त्यहाँ एकदम यो सम्भावना देख्नेहरूलाई जहाँ पनि सम्भावना सम्भावना छ त्यही भएर जो नेपालमा बसेर काम गर्ने युवाहरू हुनुहुन्छ यो युवाहरूलाई चाहिँ एकदम धेरै सम्भावनाहरू छ जस्तो नेपाल कृषि प्रधान देश जसमा चाहिँ नेपाल सरकारले पनि अहिले प्रायोरिटीमा राखेको छ कृषि उद्योग कृषि उत्पादनलाई हामीले बढ़ावा दिन सक्यौं त्यसै गरी बेमौसमी कृषि उपजमा ध्यान दिन सक्यौँ भने अझै हामी माथि जान सक्छौं एउटा अर्को भनेको पर्यटन व्यवसाय विश्वमा यो पर्यटन व्यवसायसँग जोड्ने हो भने हामीसँग पर्यटनको लागि प्रचुर मात्रामा ठाउँहरू छ त्यसमा सुदूरपश्चिमको कुरा गर्ने भने सुदूरपश्चिम त खानी नै हो भन्छु है <laughs> <laughs> नेपाल नेपालसँग पर्यटनको सम्भावना कस्तो छ भने विदेशी पर्यटकहरूको धेरै टाढा नजाने हो भने पनि हामीहरू छिमेकी देश चाइना र इण्डिया नेपालमा हिन्दू राष्ट्रलाई र रा पर्यावरणीय टुरिजम हेर्ने हो भने इण्डियाबाट ल्याउन सकियो भने धेरै सम्भावनाहरू छ त्यसै चाइना विश्वकै ठुला राष्ट्रहरू चाइना र रा इण्डिया को बिचमा छौँ हामी यो दुइटा राष्ट्रबाट पर्यटन भित्राउने कोसिसमा हामी लाग्यौँ भने हामी धेरै टाढै जानु पर्दैन त्यही भएर पर्यटनमा पनि धेरै सम्भावना छ र अर्को के हो भने अहिले नेपालमा चाहिँ चाइनिज भाषा यदि तपाईँ सिक्नुहुन्छ भने तपाईँ बेरोजगार बस्नुहुन्न जापानिज भाषा सिक्नुहुन्छ जापान जान पाउनु भयो भने समस्या छ तर चाइनिज भाषा सिक्नु भयो भने चाहिँ तपाईँलाई पर्यटन उद्योगमा टुरिस्ट चाइनिज गाइडको रूपमा टुरिस्ट गाइडको रूपमा तपाईँको सम्भावना धेरै छ किनभने अबको दस वर्षमा अहिलेको पाँचौ गुणा चाहिँ चाइनिज पर्यटनहरू भित्रिन्छन् जसले तपाईँको रोजगार चाहिँ वृद्धि भएर जान्छ त्यही भएर पर्यटन व्यवसाय अर्को ठूलो छ कृषि पर्यटन त्यसै उद्योग कल कृषि उद्योग जड़ीबुटी यो सबैको लागि कच्चा पदार्थ नेपालमै छ त्यसै गरी चुन ढुङ्गा सुनखानी पेट्रोल खानी यो खानीहरू पनि नेपालमा छ त्यसै गरी अरू जलस्रोतको दोस्रो धनी देश हाइड्रो पावर हामी धेरै धनी छौँ त्यही भएर यो उद्योगहरूको सम्भावना पनि धेरै छ तर लगानी चाहिँ लाउनुपर्छ चा। त्यो यो सबै कुराहरू भयो भने नेपालमा जुन बस्ने युवाहरू छ युवाहरूले चाहिँ त्यो लगानीहरू लगाउन स्टार्ट गर्यो सानै सानै लगानीहरू लगाउन स्टार्ट गर्यो भने पक्कै पनि नेपालमा बस्न चाहने रोजगार गर्न चाहने जो युवाहरू छ उनीहरूका लागि सम्भावना प्रशस्त मात्रामा छ तपाईको विचारमा युवाहरूले आफूमा चाहिँ सृजनात्मक क्षमताको विकास गर्न चाहिँ के गर्नु पर्ला त हरेक मान्छेसँग प्रतिभा लुकेको हुन्छ अरे तर त्यो प्रतिभा कसैले चिन्न सक्छ प्रपुष्ट भएर बाहिर निस्किन्छ त्यही भएर बिरेन्दी हामीसँग हुनुहुन्छ <laughs> आज म बिरेन्दीसँगै छु भने <laughs> <laughs> कसैले चाहिँ चिन्न नसक्दाखेरि चाहिँ त्यो लुकेर बसिरह हुन्छ तर यो क्रिएटिभिटी बढ़ाउनको लागि चाहिँ ठ्याक्कै सक्रियता चाहिँ बढाउनु पर्यो आफ्नो कि ममा के छ लेख्ने कला छ भने लेख्न शुरू गर्नु पर्यो बोल्ने कला छ बोल्नु पर्यो कोसँग बोल्ने घरको मम्मीसँग बोल्ने स्टार्ट गर्ने हो कि बोल्ने कला छ भाइसँग बोलेर कुरा गर्ने हो कि डिबेट गर्ने कुरा छ आफ्नै भाइ बहिनी बुवाहरूसँगबाट स्कुलमा साथीहरूसँगबाट डिबेटमा स्टार्ट गर्ने हो कि सृजनात्मक क्षमता अटो आउँछ जस्तो लाग्छ मलाई तर त्यसको लागि केही न केही पहल चाहिँ गर्नुपर्छ चा। यदि तपाई कथा कविता लेख्न सक्नुहुन्छ भने कथा कविता लेख्नुहोस् कसैलाई सुनाउनु पर्दैन लेख्दै जानुहोस् तपाईँको सुनाउने ठाउँ प्रशस्त हुन्छ गाउनुहोस् टोयलेट सिङ्गरसम्म हुनुहोस् र अर्को भनेको चाहिँ तपाईँ जुन कुरा गर्दै हुनुहुन्छ जुन काममा गर्दै हुनुहुन्छ तपाईँ पागल भन्नुहोस् पागल भन्नेको अर्थ भनेको चाहिँ जुन काममा लाग्नुहुन्छ त्यो कामको लागि मेहनत गरेर लाग्नुहोस् तपाईँको सृजना पक्कै पनि आउँछ यति भन्दा भन्दै यो क्रिएटिभिटी ल्याउनको लागि चाहिँ तपाईँको उपयुक्त वातावरणको पनि आवश्यक पर्दछ यदि तपाईँ घरमा त्यो वातावरण छैन भने घरदेखि बाहिर कोही साथीहरूको घरमा हुनसक्छ शान्त वातावरणमा हुनसक्छ कुनै शान्त वातावरण हुनसक्छ भने काहीँ कहीँ कसैलाई चाहिँ फेरि अनौठो हुन्छ यो सृजनात्मक कुराहरू भनेको कसैलाई चाहिँ क्राउड एकदम भिडभाडमा चाहिँ त्यो सृजनात्मक कुराहरू उठिरहेको हुन्छ मेरो कुरा गर्ने हो भने म टोयलेट बसेको बेला यति धेरै सोच्छु धेरैवटा इनोभेसन वर्क्सहरू चाहिँ मैले टोयलेट बसेर निकालेको छु त्यो बेला अन्य केही सोचिँदैन रहेछ इनोभेसन के हुने रहेछ भन्ने मात्रै सोच आउँदो रहेछ एकतिर टोयलेट लागिरहेको हुँदो रहेछ भने अर्कोतिर सोच आउँदो रहेछ टोयलेटलाई पनि प्रयोग गर्न सकिन्छ मैले फर इक्जाम्पल भनेको त्यसै गरी यो क्रिएटिभिटीमा चाहिँ तपाईँ छुट्टै अरूभन्दा सधैँभरि चाहिँ छुट्टै गर्न सक्छु भन्ने खालको कुरा सोच्नुहोस् सधैँभरि हाउेन्स र अरू कसरी डिफरेन्स भइरहेको छ भने पनि खोज्नुहोस् जसले अरूको डिफरेन्स कसरी बन्ने कुरा तपाईँले पाउनुहुन्छ ऊ भन्दा डिफरेन्स कसरी बन्छु भनेर तपाईँले खोज्नुहुन्छ नभए तपाईँ जस्तै अरू भइरहेको हुन्छ त्यही भएर यो एउटा आफै भित्रका कुराहरू विचार गर्नुहोस् मसँग कुन सृजनात्मक क्षमता छ म के गर्न सक्छु एउटा अर्को भनेको चाहिँ तपाईँको उपयुक्त वातावरण कहाँ हुन सक्छ त्यसको खोजी गर्नुहोस् तपाईँको सृजनात्मक क्षमतामा कसले सहयोग गर्न सक्छ व्यक्ति हुनसक्छ संस्था हुनसक्छ कुनै परिवेश हुनसक्छ त्यो परिवेश खोज्नुहोस् अरू भन्दा छुट्टै बन्छु भन्ने सोच सधैँ भरिराख्नुहोस् पक्कै छुट्टै बन्नुहुन्छ तपाईँको क्रिएटिभिटी चाहिँ आउँछ पक्कै पनि जुन युवा एउटा छुट्टै क्रिएटिभिटीका साथ अगाडि बढ्छ त्यसको चाहिँ एउटा बेगले पहिचान हुने गर्छ यो संसारमा यति भन्दा भन्दै अब हामी कार्यक्रमको लगभग अन्त्यतिर छौं अन्तमा यति बेला युथ क्याफे कार्यक्रम सुनेर बस्नुभएका युवाहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ अहिले युथ क्यापे सुनेर बस्नुभएको युवाहरूलाई सृष्टि गलत छैन दृष्टि गलत हो भन्छु हामी युवालाई हेर्ने जुन नजर छ त्यो गलत हो भन्छु र भोलिलाई कुनै काम नसाचौं आजैबाट स्टार्ट गरौं हामी पिक युथको समयमा छौं पिक यूथ अघि पनि मैले जोडे एकदम उच्च जनसंख्या भएको युवाहरूको जनसंख्या भएको समय छ त्यही भएर एक युवाले अर्को युवालाई सहयोग गर्दै युवामा चाहिँ सृजनात्मक क्षमताहरू अभिवृद्धि गर्दै हामी अगाडि बढ़न चाहन्छौ अगाडि बढ़ाउँदै लिएर जानुस् निराशा नल्याउनुहोस् सकारात्मक सोच लिनुहोस् सकारात्मक सोचले सकारात्मक कुरा ल्याउँछ त्यही भएर सधैँभरि सकारात्मक भएर सोच्नुहोस् र वैदेशिक रोजगार भन्दा पनि नेपालकै रोजगारमा रहन सकिन्छ भनेर नेपालकै सम्भावनाहरूमा बसेर काम गर्नुहोस् तपाईँलाई सहयोग गर्ने धेरै संघ संस्थादेखि लिएर छन् जो तपाईँको लागि पर्खेर बसिरहेछन् तपाईँ उनीहरूसँग नपुग्नु भएको हुनसक्छ त्यही भएर आफ्नो सम्भावना श त्यहाँ गएर खोज्नुहोस् यति भन्दा भन्दै अहिले चाहिँ म डडेलधुरा बेसमा रहेर रा चाहिँ यौन तथा प्रजनन स्वास्थ्य अधिकारको इस्युमा चाहिँ बसेर काम गरिरहेको का हुनाले चाहिँ यो ठाउँमा महिनावारी भएको समयमा जुन विभेदहरू छ विभेद गरिन्छ यो विभेद चाहिँ यहाँ मात्रै होइन जुन छाउबडी प्रथा छ यो प्रथा यहाँ मात्रै होइन पूर्वमा पनि छ तर फरक कति छ भने हाम्रो पूर्वमा वा अन्य सेक्टरहरूमा चाहिँ यो बेलामा महिनावारी भएको समयमा दुध दही खान र छुट्टै अलग्गै बस्नलाई चाहिँ एकदम गाह्रो कन्डिसन छुट्टै ठाउँमा गोठमै बस्नुपर्ने राम्रो सुत्नको लागि सामग्री यता चाहिँ नभएको अवस्था चाहिँ छैन तर यहाँ हेर्ने हो भने चाहिँ गाउँतिर अझै पनि छुट्टै गोठहरूमा बस्ने गोठमै बस्नुपर्ने समस्या गोठमै नबसे पनि बैठकमा बैठ बैठरमा पनि त्यसमा पनि अझै राम्रो कपडाहरू नभएर एउटा महिला भएर चाहिँ धेरै दुःख पाइरहनु भएको छ यदि तपाईँ हामी पुरुष युवाहरू छौँ यदि पुरुष युवा त्यहाँ बस्नु पर्यो भने एक रात बसेर हेरौँ एक घण्टा बसेर हेरौँ कति सक्छौ त्यो महिला बस्ने जुन ठाउँहरू छ त्यो ठाउँमा हामी युवा पुरुष भएर एक घण्टा बिताउँ त रातको एक घण्टा अनि आफ्नो बहिनी आफ्नो आमा आफ्नो दिदी आफ्नो बुहारी उनीहरूलाई चाहिँ हामीले सहयोग गर्न सक्यौँ भने चाहिँ एउटा युवाले अर्को युवाकोमा चाहिँ समस्या यो समस्यामा चाहिँ समाधानमा लिड गर्न सक्छौ यो महिनावारीमा हुने जुन विभेद छ त्यसलाई चाहिँ समाधान गर्न सक्छौँ जस्तो लाग्छ मलाई त्यसमा चाहिँ युवा परिवर्तनको यो संहारमा र अग्रपन्थीमा सधैँभरि हुन्छ त्यही भएर यो इस्युमा पनि आफ्नै घरबाट हरेक युवा हरेक घरमा हुन्छ त्यही भएर युवा हरेक युवाले चाहिँ मेरो दिदी किन बसिरहनु भएको छ मेरो भाउजू किन बसिरहनु भएको छ मेरो आमा किन बसिरहनु भएको छ यो चाहिँ यौन तथा प्रजनन स्वास्थ्यको विरूद्धमा अधिकारको विरुद्धमा हो त्यही भएर यो चाहिँ एकदम सामान्य प्राकृतिक प्रक्रियालाई चाहिँ हामी धार्मिक प्रक्रियासँग जोडेर चाहिँ हामीले जुन कष्टकर जीवन बिताइरहनु भएको छ उहाँलाई चाहिँ सहज बनाउन चाहिँ जुन युवाले भूमिका खेल्न सक्छौ परिवारमा तपाईँले सहजताको भूमिका खेल दिनुभयो भने एकदम सजिलो हुन्छ अन्तमा यति भन्दा भन्दै आजैबाट लागौं अहिलेबाट लागौँ भोलिलाई नसाचु एक युवाले अर्को युवालाई सपोर्ट गर्दै लाग पक्कै पनि भोलिको देश नि विकसित नेपालको निर्माणमा सक्रिय सहभागिता युवाकै हुन्छ जसले गर्दा युवाको क्षमता सिप लगनशील सबै वृद्धि हुँदै जान्छ जुन निराशा जुन युवालाई हेर्ने सोच छ त्यो सोचमा पक्कै पनि परिवर्तन आएर युवाले नै देश निर्माण बनाएको हो निर्माण गरेको हो भन्ने आवाज सबैतिर पुग्छ त्यही भएर युवा अग्रसर हु युवा लागू पक्कै पनि सम्भावना छ सक्रियता भएर अगाडि लागू यही भन्न चाहन्छु चा। आज हामीसँग स्टुडियोमा आएर युवाका विविध विषयमा कुराकानी गरिदिनु भयो यसका लागि धेरै धेरै धन्यवाद धन्यवाद बिरेन्दीलाई यो संसारमा त्यस्ता कुनै चीज छैनन् जुन सदा स्थायी रहन्छन् संसारका सबै चीज मानिसका अगाडि फिक्का छन् अझ युवा उत्साहका लागि त हर चीज सम्भव नेपोलियनले ने भनेका थिए असम्भव भन्ने शब्द नै शब्दकोशबाट हटाए हुन्छ यसको सिधा अर्थ हुन्छ सबै काम इच्छा शक्तिका अगाडि सम्भव आफूलाई सफलताको शिखर उक्लन सहयोग गर्ने एउटा रेखा हत्केलामा छैन भनेर ज्योतिषले बताउँदा तत्कालै हत्केलामा तरवार चिरेर रेखा बनाउने उनको युवा जोश असम्भव भन्ने कुराको विरूद्धमा कुन हदसम्म उदाहरणीय छ हामी विचार गर्न सक्छौँ युवा साथीहरू आजलाई कार्यक्रम युथ क्याफेको निर्धारित समय सकिने लागेको छ अर्को हप्ता पनि फरक विषयवस्तु लिएर फरक युवाका साथ आउने आजले आजाने प्रस्तुत वीरेन्द्र विदा हु नमस्कार जय युवा शक्ति